र्थक रूपा समय गाजको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षीका मित्र रिचम सधैँ म सुचिता कार्यक्रम शुभ बिहानीको यो श्रृंखला तपाई रेडियो अर्पण एक सय चार थप्लो पाँच समय कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गाजबाट आज प्रसारण हुने कार्यक्रमको साहनाकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसरको शुभकामना कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार एकहत्तर साल श्रावण महिनाको सोरगते गते शुक्रबार तदनुसार सन् दुई हजार चौध अगस्त शुक्ल पक्ष पञ्चमी तिथि आज नाग यो त भयो आजको पञ्चाङ्ग अब लगौत पाएको आजको दिन के कसरी व्यतीत हुँदैछ मेष राशि उनीहरूलाई आशाको दिन स्वास्थ्य कमजोर भएकामा अवरोध खड़ा हुने देखिन्छ घरेलु स्मिष्टाले सुताउनेछ भने मित्र बनेर धोका दिनेहरू प्रशस्त हुनेछन् शि उनीहरूलाई आजको दिन धन आर्चन गर्न सकिनेछ कुरा काट्नेहरूको मुख बन्द हुनेछ भने आफूहरूलाई विश्वास गर्नेहरूलाई आत्मसात गर्न लाभदाय हुन्छ मिथुन राशि उनीहरूलाई आजको दिने काममा सफलता हात पार्न थाल्नेछन् प्रयासहरू फलदायी रहनेछन् धेरै नै प्रशंसा पनि गर्नेछन् कर्कट राशिनीहरूलाई आजको दिन अरूको विश्वास जित्न सकिनेछ अधुरा काम पुरा हुने तथा नयाँ काम हात पर्ने योग छ राशिनीहरूलाई आजको दिन काममा सफलता हात पार्न छ ठुला व्यक्तिहरूले पनि आशा भरोसा देखाउनेछन् कन्या राशि उनीहरूलाई आजको दिन अरूको विश्वास जित्न सकिनेछ भने धनमान पाइने योग आफ्नो वर्चस्व बढाउन सकिनेछ तुला राशि उनीहरूलाई आजको दिन अरूको विश्वास जित्न सहज हुनेछ सा अध्ययनमा सुधार आउनेछ भने कुरा कापीहरू प्रशंसा गर्न थाल्नेछन् वृश्चिक राशि उनीहरूलाई आजको दिने काममा सुधार आउँदा हौसला बढ्नेछ पराक्रम बढ्नुका साथै अधुरा काम पूरा हुने तथा नयाँ काम हात पनि यो धनु राशि उनीहरूलाई आजको दिने काममा सफलता प्राप्त गर्न विशेष प्रयास गर्नुपर्ला स्वास्थ्य गडबड हुन सक्छ भने लेनदेनमा विवाद देखा पर्नेछ मकर राशिनीहरूलाई मकर आजको दिन लक्ष्य पुरा गर्न सहज पनि केही काममा सफलता मिल्नेछ यात्रा गर्ने अवसर जुट्नेछम्भ राशि कुम्भ राशिहरूलाई आजको दिन भाग्य बलियो छ काममा सफलता प्राप्त हुने तथा धन आर्जन गर्ने अवसर जुट्नेछ र अन्त्यमा र अन्तिमा मीन राशि स्वास्थ्य प्रतिकूल हुने खानपान खानपानमा ध्यान पुर्याउनुहोला मान सम्मान मिल्नेछ भने अरूको विश्वास आफूप्रति रहनेछ यो भयो आजको तपाईँको राशिफल राशिफलले जे जस्तो भने पनि तपाई आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले आज शुभारम्भ मगने कुनै पनि कामको सफलताको लागि रेडी अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राशिकाल पक्ष रेडी अर्पण एक सय चार थुप्रो बार समयका हजबाट आज प्रस्तावमा रहने कार्यक्रमको बारेमा जानकारी कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजीसम्म नेपाल चौतरी सुन्न सक्नुहुनेछ नौ बजे नेपालवाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म सिनेमाला सुन्न सकुनेछ दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ सहकर्मी रामूको साथमा एघार बजे अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै करिब मध्याह्न बाह्र बजेसम्म जस एन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको पालो हो नेपाली समाचारको र नेपालवाणी एक बजेसम्म बलिउड फोल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न सक्नुहुनेछ एक बजी अर्पण खबर सुन्न सक्नुहुनेछ त्यस लगत्तै दुई बजेसम्म सम्पाद समयले सुन्न सक्नुहुनेछ दिउँसो दुई बजेको पाल हो अर्पण समाचारको अर्पण समाचार लगातै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवस तीन बजे नेपाल आवास सुझाव चार बजी अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी रामुको साथमा हस्ता हुने चौतारी सुन्न सक्नु सुधार दस्तै पाँच बजेको पालो हो, हो देश विदेशका विस्तृत खबरको संगालो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ बजी नेपालवाणी समाचार र नेपालवाणी समाचार लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको पालो हो दैनिक संध्याकालीन प्रस्तुति कार्यक्रम शुभ सांसतै सात तीस आठ बजेको पालु हो नेपाल वाणी समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नु छ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म कार्यक्रम छुट्टी सम्वेक सुन्न सक्नु रातिस बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुनेछ त्यस लगत्ती एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम राति एघार बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ र भोलि बिहान चार बजे श्रीमद भागवत तथा प्रवचनमालासँगै उपस्थित हुनेछ पाँच बजे नेपाल बाढी नेटवर्कको प्रभाववाणी सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे सीआनको साझ खबर छत्तीस बजे बाणी बहस श्री सि धमलाको साथमा सुन्न सक्नुहुनेछ सात बजे अर्पणी स्थानीय समाचार सात पन्ध्रदेखि सात तीसम्म बेबीसी बिहानी सुवा सात तीसदेखि आठ बजेसम्म साझा नेपाल त्यस्तो लगत्ती भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृंखला लिएर हामी पुनः उपस्थित हुनेछौं यो त भयो रेडियो अर्पण एक सय चार थुप्रो पाल समय जहाजको उन्नाइस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा यिनी विविध जानकारी जान संक्रम शुभ बिहानीको अन्तिमा आइसकेका छौ आज जन्म दिनु पनि तपाईं रे सम्पूर्णलाई रेडियो अर्पण एक सय चार तर्फबाट शुभकामना व्यक्त गर्दछौ कार्यक्रम शुभ बिहानीलाई सुनिर हुने सम्पूर्णमा आभार इन्टरनेट लाइन सुनेर साथ दिनुहुने तपाई सम्पूर्णमा पनि आभारी छौ त्यस्तै ते एफेनजेलसम्म प्रविधि समय आसनतर्फ साथ दिनुहुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुचिता हमाल विदा नमस्कार तपाईँको आजको दिन शुभ रहोस् टी एस कम परीक्षा बाइक तथा स्कूटर अब तपकी चौरा चोक टाड़ी में